मर्नेहरूको लागि पुरस्कार के हुन्छ मर्नेहरूको लागि पुरस्कार के हुन्छ बास्नै पर्छ भन्ने आधार के हुन्छ म रुँदा म सँगै हाँस्नेहरूको लागि म रुँदा म सँगै हाँस्नेहरूको लागि मृत्युभन्दा महँगो उपहार के हुन्छ बास्नै पर्छ भन्ने आधार के हुन्छ तिम्रो आँखाभरि अटाउन खोजेको हुँ तिम्रो आँखाभरि अटाउन खोजेको हुँ यो जस्तै ठूलो कारागार के हुन्छ बास्नै पर्छ भन्ने आधार के हुन्छ जमिन हराइरहन्छ वरिपरि सिमानामा जमीन हराइरहन्छ वरिपरि सिमानामा आकाश खुम्चिएको समाचार के हुन्छ बास्नै पर्छ भन्ने आधार के हुन्छ आज मुटु खायौ मेरो समय खायौ आज मुटु खायौ मेरो समय खायौ भोलिको तिम्रो शिकार के हुन्छ मर्नेहरूको लागि पुरस्कार के हुन्छ बाँच्नै पर्छ भन्ने चितवन घर भई अहिले अमेरिकाको टेक्सास टेक्स बस बस्दै आउनुभएका गजलकार पवन लामी छानेको यो गजल वाचन सँगसँगै उज्यालो रेडियो नेटवर्कको रात्रिपौती बुलबुल लिएर रा। आज पनि उत्पादन सहयोगी सशेन्द्र गौतम र म प्रस्तोता अच्युत घिमिरे बुलबुल उपस्थित भएका छौं शुभ सन्ध्या शुभ समय शुभ पल शुभ क्षेण शुभ रात्रि उज्यालो रेडियो नेटवर्कको रात्रि प्रस्तुति बुलबुल अन्तर्गत आजको साँझमा मैले जसको गजल वाचन गरेर कार्यक्रमलाई सुरुवात गरेँ पवन लामी छाने वहाँलाई नै लिएर आइपुगेको छु उहाँका गजलहरू सुन्दै उहाँसँगको कुराकानी आजको श्रृंखलामा प्रस्तुत गर्छु यो अवसरको लागि तपाईँलाई अब अचेल त प्रवास कुन स्वदेश कुन नै थाहा हुँदैन है यो इन्टरनेटले साह्रै राम्रो ग्लोबल सिटिजन भन्छन् फेसबुकमा म हेरिरहेको हुन्छु तपाईँहरूले अहिले टेक्ससमा असाध्यै राम्रो काम गर्नुभएको छ गजलको टेक्स मात्रै होइन अमेरिकाका अरू राज्यहरूका साथीहरू पनि भेला भएर एउटा गजलको कार्यक्रम नै पनि भव्य कार्यक्रम गर्नुभयो कोभिडभन्दा अगाडि जस्तो लाग्छ अनि तपाईँहरू सक्रिय हुनुहुन्छ आज नेपाल आएको बेलामा भेट्न पाइयो स्टुडियोमै बसेर बुलबुलमा कुराकानी गर्नु पाइयो एकदमै खुसी लागेको छ दाईको आवाज सुन्दै हुर्किएको अझ भनौँ अब गजलमा अगाडि बढ्ने प्रेरणाको स्रोतको रूपमा लिन्छौँ हामीले तपाईँ हजुर धन्यवाद एकदमै धेरै धन्यवाद तपाईँहरू कति जति सङ्ख्यामा हुनुहुन्छ त्यता गजलमै लाग्ने साथीहरू चाहिँ साहित्यकार साथी त धेरै हुनुहुन्छ गजलकारहरू धेरै हुनुहुन्छ तर आ... खुलेर बाहिर नआउनुभएका गजलकारहरू पनि धेरै हुनुहुन्छ तर हामीले गत वर्ष मात्रै कोविडभन्दा अगाडि गजल यात्रा यात्राबाट कार्यक्रम गऱ्यौं गजल उत्सव तीन सिन्सिन्याटी उहायोमा अर्कै राज्यमा गएर त्यहाँ हामी लगभग गजल गायक गजल गायक गजल कार्यदन करग पचास साठी जान हमी बेला टिकट काटे हमी गए थी सब्गत खर्च करो गजल को मया हो का माया यो अब बुलबुल -बुल को शुरुआत में हम भर्खर बस्ता बस्ते सा मतलब बारे में क्र ग पचास साठी जान तम में मत्र जानु ते बवने क्या लान पनि सकेनौँ अब त्यो समय त्यसको सबै फर्म्याटहरू छ हामी कार्यक्रम हुनुभन्दा अगाडि पनि धेरै होमवर्क गर्छौँ त्यसमा कसरी कार्यक्रमलाई उत्कृष्ट बनाउने भनेर आ... एक चरण तपाईँका त्यहाँका गजलमा अलिक सक्रिय भएर लाग्ने तपाईँका समकालीन साथीहरू भेटघाट भइरहने साथीहरूको नाम भन्नुहोस् न को को हुनुहुन्छ कस्तोमा सक्रिय हुनुहुन्छ कसरी कसरी भेट हुन्छ मैले सबैभन्दा पहिला लिनुपर्ने नाम भनेको वासु पुष्पा अधिकारीलाई हो हामी सँगै छौ संग गजल यात्रामा त्यसै गरी हामीसँग रोहित राणा सतीश त्रिपाठी आदरणीय दाई केशव पौडेल उहाँ वरिष्ठ सङ्गीतकार पनि हुनुहुन्छ गजल गायन उहाँ आफै पनि गजलको लागि सक्रिय भएर हजुर लाग्नु भएको छ होला है सक्रिय हुनुहुन्छ गजलको विषयमा होइन हजुर हजुर अरु धेरै साथीहरू हुनुहुन्छ मैले नाम लिएँ सतीश त्रिपाठी रोहित राणा हामीसँग नेत्र आचार्य पनि हुनुहुन्थ्यो उहाँ हाम्रो हामीसँगै हुनुहुन्छ अझै पनि दिल्लु चाम लगाई, धेरै साथीहरू हुनुहुन्छ मैले नाम छुटाउँछु होला दाइ म कार्यक्रमको बिचबिचमा लिन्छु मैले <laughs> <laughs> सबै बन्द। गजल यात्राका साथीहरूलाई <laughs> सम्झाउन चाहन्छु यो देखेर जो हामीसँग निरन्तर तिन चार वर्षदेखि यात्रामा हुनुहुन्छ गजललाई कसरी विस्तार गर्ने अमेरिका व्यापी बनाउने र एउटा विदेशमा भाषा नै लोप हुने अवस्था आउन सक्छ कुनै बेला हामी भनेको हामीभन्दा पछाडिको पुस्ताले नेपाली नै नबोल्ने हो कि भन्ने चिन्ता छ त्यहाँ त्यो समयमा त्यो परिस्थितिमा पनि गजल गजल भनेर हिँड्ने साथीहरू धेरै हुनुहुन्छ म धेरैलाई सबैलाई सम्झाउन चाहन्छु दा यतिखेर अब मैले तपाईँतिर आए तपाईँले चाहिँ जस्तो तपाईँ अमेरिका बस्नुभएको सात वर्ष भएसम्म थाहा छ मलाई गजल यहीँ जान्नुहुन्थ्यो कि उता गएर सिक्नुभएको गजल मैले यहाँ सुन्थेँ म मा चितवनको मान्छे चितवनलाई गजलको राजधानी पनि भन्थेँ म चाहिँ घरमै मेरो अङ्कल आदरणीय अमृत लमीसाने वहां गजल लेख्हुन्थ्यो मैं चितवन में धनराजगिरी पुष्पअिकारी अंजलि वहां गजल पढ़ते मैं वाचन कर आऊ थे अज्ञा सीख तरह ते बजल प्रभावित होते थे अमृत लमीसाने मेरे अंकल को गजल पढ़े चाह मेख् अल जानक हो अ बाकी तो दाई मदद सान जस्तु लारह कक्षा पढ़े जानून तब जानु अगाडि गर्नुभएको थियो कि पछाडि म सँगै गा गएको हामी बुढाबुढीसँगै यहाँबाट केटाकेटी पनि भइसके हजुर दुइटा छोरीहरू छन् भाइ अब अघि भन्दै हुनुहुन्थ्यो नि हामी हामीभन्दा पछाडिको पुस्ताले त नेपाली नै नबोला जस्तो नेपालमै राख्नु भएको छ अनि नानीहरू बोल्छन् त्यो चाहिँ फेरि खुसी लाग्दो होइन मतलब हामी अब बस्नको लागि प्रवास त्यो पनि विकसित देश भन्छौँ अमेरिका युरोपलाई हामीले भन्छौँ होइन विकसित कुन हो त फेरि त्यो त्यहीँको उसमा अरबमा पनि कति विकासहरू छन् सबै छन् विकसित देशमा भनेर जान्छौँ गइसकेपछि काम गर्न अथवा कमाउन अथवा सुखी जीवन खोज्न अथवा पढ्नका लागि भनेर जान्छौँ अनि केटाकेटी हुन्छन् हुर्काउँदाखेरि चाहिँ आफ्नो नेपालीपन आफ्नो संस्कृति भाषा बिर्सेलान् भन्ने ठुलो चिन्ता हुन्छ यो सबै नेपालीको साझा समस्या हन्ड्रेड पर्सेन्ट मलाई यहाँनिर तपाईँको गजल सुन्न त मन छ तर यति बेला फेरि मलाई अझै यो हामीले यतिका कुरा गरिरहँदाखेरि अमेरिकामा जस्तो यो भुटानी शरणार्थीहरू नेपालबाट जानुभयो नि पुनर्वासका लागि हजुर उहाँहरूमा पनि साहित्यिक चेतना भएका धेरै हुनुहुन्छ तपाईँहरूसँग जोडिनुहुन्छ हिसाबले त हामी फेरि नेपाली हौ हजुर होइन एकदमै हामीलाई त्यो बाध छैन यसै पनि विदेशमा छौँ हामी हामीलाई भाषाले जोडेको छ मैले अघि नाम लिएँ नेत्र आचार्य उहाँ हामीसँगै हुनुहुन्थ्यो गजल यात्राको स्थापनादेखि नै अहिले आफ्नो समय परिस्थिति अनुसार हामी चल्नै पर्छ धेरै सक्रिय हुनु पाउनु भएको छैन उहाँ फेरि आउनुहुन्छ होला सक्रियता देखाउनुहुन्छ होला अहिले हामीसँग दिल्लु चामलङ हुनुहुन्छ सिन्सिनियाटीमै नरेश गौतमजी हुनुहुन्छ उहाँको स्टुडियो नै छ त्यहाँ त्यहाँ उहाँले गीतहरू पनि रेकर्ड गर्नुहुन्छ नेपाली धेरै साथीहरू हुनुहुन्छ मैले अहिले नाम सबैको सम्झिन्न होला तर उहाँहरूको सर्कलमै बिस तिसजना गजलकारहरू चाहिँ उहाँकै सर्कलमा हुनुहुन्छ ओहायोमा हाम्रो कार्यक्रम हुँदा धेरैलाई भेट्न पाएका थियौँ तपाईँहरूको पनि भेट बाको हुन्छ होला नि त होइन त्यो त्यो कार्यक्रममा हुँदा त भेट हुन्छ त्यस पछाडि बसिन्छ मैले ड्यालासमा सरको नाम अघि छुट्याएँदै पहिला अमेरिका जानु अगाडि नै यहाँ पुस्तकहरू पनि निकालिसक्नु भएको थियो आज हामी पवन लामिसानेसँग छौँ चितौन उहाँको घर र सात वर्षदेखि अमेरिकामै हुनुहुन्छ टेक्ससमा बस्दै हुनुहुन्छ विशेष गरी नेपाली गजलमा निरन्तर लागिरहनु भएको छ गजललाई माया गर्नुहुन्छ र अहिले नेपालमा आएको बेलामा मैले आज बुलबुलसँग जोडेको छु अब म आजको कार्यक्रमलाई कार्यक्रमको पहिलो गजल तपाईँको आवाजमा तपाईँको गजल त मैले वाचन गरेँ तर तपाईँकै आवाजमा चाहिँ सुन्नु पाएको छैन सुनाउनु अनुरोध गर्छ okay, केही पनि दाई हजुरकै आवाज सुन्दा सुन्दै गजल लेख्ने प्रेरणाहरू पाइयो अब आज चाहिँ हजुरकै अगाडि सुनाउनु पाउँदा एकदमै खुसी छु मेरो पहिलो गजल यस्तो छ दाई यात्रा फेरि सुरु गर्न ढिलो हुँदैन थाहा भयो यात्रा फेरि सुरु गर्न ढिलो हुँदैन थाहा भयो आफैलाई हेरेर हाँस्न सजिलो हुँदैन थाहा भयो यात्रा फेरि शुरू गर्न ढिलो हुँदैन थाहा भयो आफैलाई हेरेर हाँस्न सजिलो हुँदैन थाहा भयो आकाश जत्रै लाग्थ्यो मलाई तिम्रो छूरा लाग्नु अघि आकाश जत्रै लाग्थ्यो मलाई तिम्रो छुरा लाग्नु अघि सोचे जत्तिको मुटु पनि फराकिलो हुँदैन थाहा भयो यात्रा फेरि शुरू गर्न ढिलो हुँदैन थाहा भयो खिँदै खिँदै जाँदा रहेछन् अक्सर प्रयोग हुनेहरू खिँदै खिँदै जाँदा रहेछन् अक्सर प्रयोग हुनेहरू आँसु पनि धेरै रुनेको नुनिलो हुँदैन थाहा भयो यात्रा फेरि शुरू गर्न ढिलो हुँदैन थाहा भयो उस्तै हुन्छ जस्तो लाग्थ्यो उही मान्छे उही मुटु उस्तै हुन्छ जस्तो लाग्थ्यो उही मान्छे उही मुटु प्रेमको आवाज सुन्दै जादा सुरिलो हुँदैन थाहा भयो यात्रा फेरि शुरू गर्न ढिलो हुँदैन थाहा भयो आफैलाई हेरेर हाँस्न सजिलो हुँदैन थाहा भयो एउटा गरीब यस्तो भन्थ्यो एक छाक खाना पाएपछि गजलको अन्तिम शेर एउटा गरीब यस्तो भन्थ्यो एक छाक खाना पाएपछि ढुंगा जस्तो चामलको भात आढिलो हुँदैन थाहा भयो यात्रा फेरि शुरू गर्न ढिलो हुँदैन थाहा भयो आफैलाई हेरेर हाँस्न सजिलो हुँदैन थाहा भयो पवन लामी छाने नेपाल आउनुभएको एक महिना भयो एक महिनादेखि यहाँ हुनुहुन्छ अहिले बिदा मिलाएर आउनुभएको हजुर भाइ म अध्ययनको सिलसिलामा थिएँ अहिले बिचमा अनि त्यो सकाएर अनि नेपाललाई सकाएर के विषय पढ्नुभयो मैले ब्याचलर अफ साइन्स एन्ड इन्फर्मेसन in, सिस्टम्स गरेको हो त्यसलाई सूचना प्रविधिमा ब्याचलर भन्छ गरे, गरे दाई अनि भर्खरै आएको म एक महिना जति भयो नेपाल आएको अझै बसाइ छ अलिकति अमेरिका युरोपतिरको केही सन्दर्भहरू मलाई जोड्न मन लाग्छ तपाईँहरू बसिसकेपछि हामीले थाहा नभएका कुराहरू सोध्न र विशेष गरी अहिले जान चाहने तपाईँहरूभन्दा पछि जान चाहनेहरूलाई अलिकति नमूना होस् शिक्षा होस् भन्ने हिसाबले पनि यी कुराहरू सोध्न मन लाग्छ हामी सुन्छौ नि यहाँबाट स्नातक अथवा स्नातकोत्तर मास्टर्स ब्याचलर जे गरेर गए पनि त्यहाँ गइसकेपछि जिरोबाटै शुरू गर्नुपर्छ भन्छन् धेरैले तपाईँ त बाह्र कक्षा पढेर जानुभयो र डिप्लोमा ब्याचलर उहाँ गर्नुभयो होइन अब तपाईँको ब्याचलर सकिसकेपछि त्यहाँ के त्यो तपाईँ उहीँ बसेर पढ्नेको चाहिँ छुट्टै भ्यालु हुन्छ त्यो चाहिँ कस्तो भने इक्व्यालेन्ट गर्नु चाहिँ मिल्छ पढेको कुराहरू खेरै जाने भन्ने चाहिँ हुँदैन तर कति कुराहरू चाहिँ त्यहाँ प्रिरिक्विजिड कोर्सहरू हुन्छ त्यो गर्नुपर्ने हुन्छ तर आइटी नर्सिङ फिल्डहरूलाई चाहिँ सजिलो छ अरू फिल्डहरूलाई चाहिँ अलिकति गाह्रो छ चा, त्यो चाहिँ हरेक सब्जेक्ट अनुसार कति ट्रान्सफर हुन्छ क्रेडिट त्यसमा भरपर्छ आइटी नर्सिङ यहाँ पढेर जानेहरूलाई चाहिँ सजिलो छ उता सजिलो छ तर अरू विषय पढेर जानेलाई चाहिँ त्यो गाह्रो होइन अब कति ट्रान्सफर हुन्छ यहाँ पढेको जति त्यो वान हन्ड्रेड ट्वेन्टी क्रेडिट आवर हुन्छ त्यो चाहिँ कति ट्रान्सफर हुन्छ नपुगेको चाहिँ पढ्नुपर्छ त्यस्तो खेरै जाने भन्ने चाहिँ हुँदैन तर उतै पढ्नेलाई चाहिँ सजिलो हुन्छ जे भने सजिलो भयो सबै पढाइ चाहिँ ट्रान्सफर हुने भयो एउटा कलेजमा गर्ने काम तपाईँको पढाइसँग निर्धारित हुन्छ कि हुँदैन अब गर्ने काम चाहिँ निर्धारित हुन्छ पढाइअनुसारको चाहिँ काम गर्दै थिएँ अनि अहिले चाहिँ नेपालको साह्रै नेसनल लाग्यो अनि आँखा दुई दुई तिन महिना जति काम गरेर अनि कति ग्यापमा आउनुभएको यो पटक यो मेरो पांच वर्ष में आई पांच वर्ष पांच वर्ष पढ़ने लगे अ बीच में आए म सात वर्ष बस बीच में दुई वर्ष बसर फर्क थे तीन महीना बस अमेरिका गए अचौ वर्ष में आए यो दलदल रहेछ दाई विदेश भनेको ननिक्लेर आउन सजिलो छ न त्यहीँ भासेर बस्न सजिलो छ यो माटोको पनि माया लाग्ने अनि यो पारिवारिक कुराहरू पनि कति कुराहरू मिस हुँदो रहेछ हुँ, मैले गत वर्ष मात्र मेरो हजुरबुवालाई गुमाएँ म आउन पाइनँ धेरै कुराहरू छन् त्यस्ता के पायो के गुमायो भन्ने कुरा चाहिँ जिन्दगीमा धेरै फरक पर्दो रहेछ भाइ पाँच वर्ष उता बसेर यता आउँदा छोडेर नेपाल विशेष पहिला आउने त काठमाडौँ हो काठमाडौँ अनि आफ्नै गृह जिल्ला चितवन के फरक पाउनुभयो uh, कति फरक भएछ फरक चितवन मलाई काठमाडौँ चाहिँ धेरै फरक लागेन चितवन चाहे अलिक विस कि इंफ्रास्ट्रक्चर हजर अलिकती हजर कति चितवन जानू पदमपुर टाड़ी अलग यद पदमपुर धरें वििकस पाए मेरे गांव से तरह धेरे घूमना भी पाइन मत दुई हप्ता मरमें क्वारेन्टाइन में बसेगी सब को लगीर चाहिए बाहिर निस्केको दाई अलिकति धुलोको एलर्जी यो घाँटी क्यापक्याप भइरहेको छ बोल्दा भइहाल्छ है हजुर तपाईँ काठमाडौँ अहिले पनि तातो पानी पिउँदै हामी कुरा गर्दैछौँ हजुर है अनि तपाईँ काठमाडौँ रोख चितवन बाहेक अन्त कतै हिँड्नु भएन डुल्ने गरी म तिन चाहिँ गोर्खा गएँ मेरो बुढो मामाली चाहिँ अस्साङ हो अनि त्यहाँ बुढो मामाहरू हुनुहुन्छ अनि उहाँहरूलाई भेटेर आएँ एकदमै आशीर्वाद पाएँ जाने लाग्यो धेरै भेट्न पाएँ दसौँ वर्षपछि धेरै खुसी लाग्यो त्यो चाहिँ गोर्खा असराङ गए अनि मेरो ससुराली मकै सिंह त्यहाँ पनि गए गोर्खामै हो अरू चाहिँ जान पाएको छैन दाइ तर यो जाने सोच चाहिँ छ हेरौँ के हुन्छ अलिकति स्वास्थ्यले यो चिसो लागेर अब झन्डै एक महिना बसिन्छ हजुर दाइ एक महिना बस्छु अब बाइबल पढौ गीता पड़ों, कुरान पड़ों। पड़ों, गीता पढौँ कुरान पढौ बाइबल पढौं गीता पढौँ कुरान पढौं लाजहरूले छोप्दै गरेको मुस्कान पढौं बुद्ध धेरै पढिएछ जीवन जगतमा बुद्ध धेरै पढ़िएछ जीवन जगतमा कसले किन बनायो तालिबान पढ़ौं लाजहरूले छोप्दै गरेको मुस्कान पढ़ौं पहाड़हरू दिन्दे जोखिममा पढ्दैछन् पहाड़हरू दिन्दे नै जोखिममा पढ्दैछन् कहाँ किन कमजोर भयो चट्टान पढ़ौं लाजहरूले छोप्दै गरेको मुस्कान पढ़ौं समाज बनाउँछु भनेर कुद्नु अघि समाज बनाउँछु भनेर कुद्नु अघि पहिले सम्झिएर आफ्नै जहान पढ़ौं लाजहरूले छोप्दै गरेको मुस्कान पढ़ौंएर जलिरहने कति विगत सम्झिएर जलिरहने हामी आफैसँग बाँचिरहेको वर्तमान पढ़ौं बाइबल पढ़ौं किताब पढ़ौं कुरान पढ़ौं लाजहरूले छोप्दै गरेको मुस्कान पढ़ौंको गजल वाचन गरे कति पुगे सङ्ख्यात्मक रूपमा त धेरै पुगे दाई तर चित्त अझै बुझेको छैन अझै लेख्दै जाने सिक्दै जाने हाम्रो अभियान नै गजल यात्राको त्यही हो पुस्तक नित्रेको छ पुस्तक निकालेको छैन दाई अझै धेरै सिक्नु छ जस्तो लाग्छ हामी अभियानको रूपमा हिँडेका छौँ एकजनाको मात्रै गजल राम्रो बनाउने भन्दा पनि हामी समग्र हामीसँग जोडिनुभएका सबै साथीहरूसँग चाहिँ सहकार्य गर्दै सबैको गजल स्तरीय बनाउँदै जाने तपाईँको जस्तो अघि भन्यो नि दुई तिन घन्टाको यात्रा गरेपछि भेटिन्छ साथीहरू तपाईँकै सबभन्दा नजिकको अलि दिनदिनै दिन जस्तो भेट हुने साथी नै हुनुहुन्छ गजल लेख्ने बासु पुष्पालाई चाहिँ मैले किन पनि चिनाउन सजिलो पर्यो भने पोहोरको वर्ष यो कोविडको को प्रकोप आउनुभन्दा अगाडि हामीले बुलबुलमा उहाँलाई प्रस्तुत गरेका थियौँ नेपालै आउनु भएको बेलामा र तपाईँहरू एउटै सहर अथवा नजिकैको साथीहरू एक वर्षको अन्तरालमा हाम्रो भेट हुनु पाएछ यहाँ होइन कार्यक्रम मार्फत तपाईँहरूको त्यो जुन कार्यक्रम ओहायोमा गरियो गरियो भन्नु भने त्यो कार्यक्रम चाहिँ पा, पाएन होला कोभिडले गर्दा असर कोविडले गर्दा पाएन तर हामीले यो कोविडको बीचमा हामी पनि घरमै बस्ने बाध्यता थियो काममा जाने अवस्था थिएन हामीले अनलाइनमै भए पनि कार्यक्रम गऱ्यौं गजल यात्राको विभिन्न कार्यक्रमहरू गर्यौँ हजुरले पनि देख्नुभएको थियो मैले एकल हाम्रो सामूहिक गजल अभियान अनि हामीले गजल र गन्थन भनेर पनि लगभग अठार बीस श्रृङ्खला गऱ्यौ धेरै साथीहरूलाई जोड्यौं विश्वभरिबाट हाम्रो अभियान जारी छ तर यो विदेशमा अलिकति समय मिलाउने काम पनि गर्नु पर्यो पढ्नु पनि पर्यो र त्यहाँबाट समय उमा यही मञ्चबाट दाई सम्पूर्ण साथीहरूलाई फेरि पनि धन्यवाद दिन चाहन्छु विदेशमा रहेर पनि गजल यात्रालाई यति धेरै माया गर्नुभएको छ मैले नाम फेरि पनि छुटाउन सक्छु सबैलाई सम्झाउन चाहन्छु यतिखेर मैले अब अलिकति जोड्दाखेरि जस्तो तपाईँहरू हाम्रो नेपाली जाति नेपाली समूह नेपाली हाम्रो नागरिकता भएकाहरू हामी जान्छौँ अनि नेपाली नेपाली नै खोज्छौँ हाम्रैमा त सर्कल हुन्छ कि हामी अलि अन्तर्राष्ट्रिय रूपमा हाम्रा साहित्यलाई छिराउने गरी अथवा हामीलाई त बुद्ध हाम्रो हो भन्ने कुरा पनि प्रचार गर्नु देखिन्छ चा, होइन अथवा हाम्रा यहाँका हाम्रो नक्सा सानो भएको हुनाले हामीलाई कतिले याद गरेको हुँदैनन् यहाँ बसुन्जेल त हामी भन्छौँ नि विदेशीहरूलाई चिनाउनुपर्छ यसो गर्नुपर्छ भनेर चिनाउने अवसर मिल्छ समय मिल्छ भ्याइन्छ त्यस्तो अवस्थाहरू आउँछन् मिल्छ दाइ तर व्यक्तिगत रूपमा चाहिँ गाह्रो छ सामूहिक रूपमा चाहिँ त्यहाँ एक एक एकता नै छ म बसेको ठाउँमा चाहिँ नेप्लिस सोसाइटी अफ टेक्सास भन्ने छ उहाँहरूले चाहिँ विभिन्न क्लबहरूसँग अब सहकार्य गर्नुहुन्छ अनि अब एनआरएन पनि छ अमेरिकामा उहाँहरूले पनि गर्नुहुन्छ तर व्यक्तिगत रूपमा एक्सपोजर हुने भन्दा पनि सामूहिक रूपमा एकतामा चाहिँ धेरै कार्यक्रमहरू त्यहाँको कम्युनिटीहरूसँग एप्रोच हुने तपाईँले भन्नुभएको जस्तै इन्टरनेसनल फोरममा चाहिँ नेप्लिज ट्रान्सलेसनको कुराहरू सबै कुराहरू चाहिँ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज पनि छ त्यहाँ गोवर्धन दाईहरू हुनुहुन्छ अघि सम्झेका थियौँ हामीले उहाँहरू त्यसमा हुनुहुन्छ उहाँहरू गजल यात्रामा पनि हुनुहुन्छ एकदम माया गर्नुहुन्छ हामीलाई आनन्द श्रेष्ठदाई गोवर्धन दाई म सम्झाउन चाहन्छु कृष्ण कुसुम सबैलाई गजल बाहेक अरू साहित्यका अरू विधाहरूमा पनि कलम चलाउनेहरूको सङ्ख्या त अलिक बढ्छ होला त्यसपछि हो गजलभन्दा हामी अलिक ब्रोड भएर गयौँ भने हजुर कविता लेख्नेहरू पनि हुनुहुन्छ मुक्तक लेख्नेहरू पनि हुनुहुन्छ डालासमै सुनिता दिदी हुनुहुन्छ राधाकृष्ण काफ्रे दाईहरू हुनुहुन्छ धेरै हुनुहुन्छ हामी चाहिँ अलिकति गजल केन्द्रित भयो दाई कहिलेकाहीँ गाली पनि खान्छौँ के भन्नुहुन्छ गजल गजल गजल सधैँ गजल अरू विधामा पनि आउनुपर्छ सजिलो छोटो विधा अनि पचिल समय भन न पचिल दुई दशकदि असाध लोकप्रिय विधा भर में धीरे रुच हमी डालस में बासुदाई मामिक चहलपहल होता अगाड़ी चाहती गजल कार्यक्रम अथवा भजल लेखने मानस को कोई थे भास्क हम गजल यात्रा शुरू हमी दुईजना मत हो गजल लेखने वो खोज्ते गये गजल यात्राभंद अ टिएफब्लू डालास फोटोर्थ भन्छ गजल हब भनेर हामीले फेसबुक ग्रुप बनाए, एउटा मेसेन्जर ग्रुप त्यसपछि चौरमा बसेर वाचन गर्दै गयौँ दुई चारजना थपिँदै थपिँदै थपिँदै हामी अहिले चाहिँ अमेरिकाभरि साथीहरू जोडिएका छौँ दाई यो सबै कुरा मन रहेछ भगनजीसँग बस्दा तपाईँले कुरा गरेको सुनौ कि गजल सुनौ जस्तो भएर समस्या पऱ्यो मलाई एउटा गजल सुन्छु नि म तपाईँको हुन्छ म एकदमै एउटा सरल गजल भन्छु यो आदरणीय दाई केशव पौड्याल दाईले सङ्गीत पनि गर्नुभएको छ केशव पौड्यालजीलाई के अलिकति म यहाँ जोडौँ हामीले अघिदेखि केशवजीको कुरा चाहिँ गरिरहेका छौँ मेरो प्रत्यक्ष भेट त छैन तर उहाँको स्वरको असाध्यै ठूलो प्रशंसाको रूपमा छ बुलबुलमा उहाँका गजलहरू बजाइ पनि रहन्छु क्लासिकल बेस्ट सिङ्गरमा असाध्यै राम्रो सुगम गायकका रूपमा हुनुहुन्छ खुसी लाग्छ हुन्छ सुनाउनुहोस् त बादल छ पानी छ तिमी छेउ र मछु बादल छ पानी छ तिमी छेउ र मछु सुन्दर जिन्दगानी छ तिमी छेउ र मछु बादल छ पानी छ तिमी छेउ र मछु सुन्दर जिन्दगानी छ तिमी छेउ र मछु फकाउँदा फकाउँदै माया बसेको हो फकाउँदा फकाउँदै माया बसेको हो रिसाउने बानी छ तिमी छेउ र मछु बादल छ पानी छ तिमी छेउ र मछु हाँस्ने छ यो दुनिया जब हाम्रो बिछोड हुन्छ हाँस्ने छ यो दुनियाँ जब हाम्रो बिछोड़ हुन्छ रुने एक सिरानी छ तिमी छेउ र मछु बादल छ पानी छ तिमी छेउ र मछु भोलिकोपो डर लाग्छ के हुने हो कुन्नी भोलि कोपो डर लाग्छ के हुने हो कुन्नी आज त जवानी छ तिमी छेउ र मछु कति रादल छ पानी छ तिमी छेउ र मसु भोलिकोपो डर लाग्छ के हुने हो कुन्नी आज त जवानी छ तिमी छेउ र सागर होइन सबै कुरा कहाँ अटाउँछ र अन्तिम सागर होइन सबै कुरा कहाँ अटाउँछ र सागर होइन सबै कुरा कहाँ अटाउँछ र आँखाभित्र नानी छ तिमी छेउ र मसु बादल छ पानी तिमी छेवर मछु सुंदर जिंदगानी तिमी छेव बुलबुलरानी चरा सीधा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क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 तिम्रो यादको तलतल जहाज चढेर आउँछ तिम्रो यादको तलतल जहाज चढेर आउँछ यो मुटुको दमकल जहाज चढेर आउँछ झर्दैनन् कोही झर्दैनन् आफ्नै आँसु बोकी झर्दैनन् कोही झर्दैनन् आफ्नै आँसु बोकी अचेल लाग्दैछ बादल जहाज चढ़ेर आउँछ यो मुटुको दमकल जहाज चढेर आउँछ एउटा म भइहाले एउटा हजुर हुनुहुन्छ एउटा म भइहाले एउटा हजुर हुनुहुन्छ विदेशमा अर्को पागल जहाज चढेर आउँछ यो मुट्टुको दमकल जहाज चढेर आउँछ गरीबले जमीन छोड्न पनि मृत्यु पर्खाउनु पर्छ गरीबले जमीन छोड्न पनि मृत्यु पर्खाउनुपर्छ धनीले पिउने बोतल जहाज चढ़ेर आउँछ यो मुटुको दमकल जहाज चढेर आउँछ तमसुकमा यति लेखेर ऊ सहर छिरेको तमसुखमा यति लेखेर ऊ सहर छिरेको हो फर्कदा यही चप्पल जहाज चढेर आउँछ तिम्रो यादको तल तल जहाज चढेर आउँछ यो मुटुको दमकल जहाज चितवन घर भई अहिले अमेरिका बस्दै आउनुभएका गजलकार पवन लामी छानिएको यो गजल भाषणसँगै बुलबुलमा तपाईलाई फेरि स्वागत छ आज हामी पवनसँग कुराकानी गर्दै उहाँका गजल सुन्दैछौं रवन लि स्वागत करो मीठो, मीठो गजल लेख् तईपन मैं कोशिश मात्र भिस्बले धेरे भेप गजल धेरे बन सकता भर मन छुने मन छो यह गजल हमें फेर अश्राम पच्ची आहभाग्यूने खाल गजल राजल बाहेक अरु विधा में कलम चला मोरें कविता लेख् तर अलिकति गजल लेख्न नै धेरै मन लाग्ने भएर गजलतिरै साथीहरू पनि गजल तर अस्तु नराम बानी भम कारक्रम कोई कविता को मैं कारक्रम भो अथवा कई कविता प्रतियोगिता भैरा उ हमी गई रखनी सोसाइटी अरुण धरें संस्था भा तो भाली जहाँ हो संे ना होगा जस्तो गजल लेख् तभी कविता अथवा भर न गजल नहीं बड़ी लेख् के का लागि लेख्नुहुन्छ त गजल उता बस्यो पढाइ छ भ्याइ नभई होला ड्युटी छ परिवार छ होइन कुन बेला समय निकाल्नु किन लेख्नु त भ्याइ नभ्याइ गरेर मलाई गजल भनेको कस्तो भने म एकदमै फ्रस्ट्रेसन भयो भने मेरो त्यो फ्रस्ट्रेसन निकाल्ने माध्यम गजल हो म खुसी भएँ भने त्यो अभिव्यक्ति गर्ने गजल हो मलाई केही कुराले छोयो भने म मा गजल मार्फत लेख्छु सबैको आफ्नो एक्सप्रेसनको एउटा अभिव्यक्तिको एउटा विधा हुन्छ कतिले कति राम्रो कविताहरू लेख्नुहुन्छ कति राम्रो निबन्धहरू लघु कथाहरू लेख्नुहुन्छ त्यस्तै म चाहिँ गजल लेखने दुष्प्रयास दाईका गजल हजर मन को संतुष्टि मैं छोएन मसैलाऊ रन छोहीच सुना हमी कहीं मैसेंजरमे घंटौ सुतीश दाईस कति सुसुदाईस धर दाई सुनी कार्यक्रम हाल म गजल आफ्नै लागि ल्याएको छु दाइ बाह्र कक्षा मात्रै पढेर जानुभएको रहेछ होइन सुरु सुरुमा त नियास्रो सुरु लाग्थ्यो होला घरतिर हजुर म बाह्र कक्षा पढेँ तर म यहाँ बसुन्जेल केही समयको लागि चाहिँ अलिकति सिए पनि पढौँ कि भन्ने सोचाएका थिएँ थोरै इण्डिया पनि बसेँ म आठ दस महिना तर त्यो बीचमा मेरो अमेरिका प्रोसेसिङ हुँदै थियो मैले त्यसलाई चाहिँ एकाडेमिक रूपमा चाहिँ लिन्न भोकेसनल ट्रेनिङको रूपमा केही एकाउन्टिङको नलेज चाहिँ लिएको हो त्यहाँ बस्दा मलाई अलिकति होमस्टेक भइसकेको थियो इन्डिया अमेरिका जाँदा त नहुने कुरै भएन दाई यस्तो लाग्थ्यो दुवै कतार जति नजिक भए त हप्ता हप्तामा जान्थेँ जस्तो लाग्छ त्यस्तो लाग्छ है अब बिसौँ घण्टाको यात्रा बल्ल आइन्छ तपाईँहरूको भनौँ जस्तो नेपालमा हामी नेपालीहरू विदेश किन जान्छौँ भने अलिकति धनकमाई पनि होस् अलिकति पढाइ पनि होस् अलिकति देश दुनियाँ देखियोस् अलिकति हाम्रोभन्दा फरक जीवनशैली छ शा त्यहाँ राम्रो छ भनेर रा जान्छौँ फेरि कतिपय कुरा चाहिँ विकसित भनिएका मुलुकहरूको कुरा चाहिँ राम्रो छैन भनेर रा, पनि हामी सँगसँगै खबर ल्याउँछौँ चा। तपाईँले चाहिँ कसरी हेर्नुहुन्छ चा। त्यहाँको बसाइलाई पनि सँगै जोडौँ होला दुवै हो बाध्यता पनि रा, हो रहर पनि हो कसैले मलाई त बस्नै पर्छ भनेर त्यो संगिन दिन राखेर म बसेको पनि होइन मेरै रहरले पनि बसेको हो रहरले बाध्यता जन्माउँदो रहेछ मैले अघि नै भने दलदलको कुरा अमेरिका र अरु युरोपियन देशहरू पनि सिस्टमले चलेको छ प्रणालीले चलेको छ हामी यहाँ व्यक्तिले चलाउन खोज्छौँ देश र चाहिँ बिग्रिन्छ सिस्टमले चलेको छ हरेक कुराहरू सिस्टममा छ अनि कामको सम्मान छ काम त्यहाँ धनीले पनि गाडी चढ्छ त्यो आवश्यकता हो त्यो लग्जरी होइन धनीले पनि गाडी चढ्छ गरिबले पनि चढ्छ आफ्नो आवश्यकताका लागि गाडी चढ्छ होला कसैले बिएमडब्लू चढलान् कसैले सस्तो गाडीहरू चल्लान् तर त्यस्तो धेरै ठुलो खाडल देखिँदैन गरिबी तर अब त्योभन्दा कति साथीहरू जानुहुन्छ घुम्नलाई साथ अनि पुलमुनि सुतेका धेरै साथीहरू देख्नुहुन्छ अनि त्यहाँ पनि कति धेरै होमलेसहरू हुनुहुँदो रहेछ भन्नुहुन्छ त्यस्तो यो प्रश्न यहाँनिर सोधेको चाहिँ हामीहरू सबैले यसको उत्तर पाऊँ भन्नको लागि तपाईँहरू भुक्तभगीबाट केही समय अगाडि दुईजना साथीहरू अस्ट्रेलियाबाट आउनुभएको अनि एउटा पसलमा सपिङ गर्न जाँदा उहाँहरूले भन्नुभयो यतिका मान्छे किन हिँडिरह होला है यो घरमै बसेर घर अगाडि आँगन बढाइरहेको अनि आफ्नै घर त सफा पार्थे नि कामै नपार्थे से आएर उभिएर गफ गरेर बसिरहेछन् चोक चोकमा भनेर भनेको सुनेँ मैले फेरि केही दिन अगाडि एउटा चोकमा पिच गरिरहेको थियो आकाशे पुलमा बसेर टन्नै मान्छेहरू बसेर पिच गरेको बेसरी धुलो उडाइरहेको छ तलबाट तर त्यो धुलो उडे पनि धुलो भएका बावजुद पनि बसेर पिच गरेको हेरेर एक हुल मान्छे त्यहाँ पुलमा बसिरहेको देखेपछि मलाई पनि लागेन र किन बसिरहेको होला त्यहाँ त्यो पिच गर्नेले धुलो उडाउँछ काम गर्ने होइन आफूले हेर्नेलाई पनि कति मजाको फुर्सद छ मान्छेहरूलाई कसैलाई भाई काम यो भी हो फिर काम में जो लुटा चीज को तादात्म्यता फिर तब को गजल अब मैं यहां कई बेर में पढ़ते तब को व्यस्तता भी देखा इसलिए एकदम व्यस्त होकसित देश में गई सके भ्याई नाई हो फुर्सद हावा कुरा बने समय होते हैं सुी है यह दुटा चीज को तादात्म्य कसरी मिले वो परिवेश में मैं अग नहीं जोड़ना लगे थे दाई काम सानों ठूल होते हैं अमी विदेश में टाइम कस्टू मनी भहीं जोड़ टाइम कस्टम पनि हामी जति समय खर्चिन्छौँ काममा त्यो बराबरको पैसा चाहिँ विदेशमा हुन्छ हामी कति घन्टा काम गर्यो भने घन्टा हान्ने भन्छन् सजिलो भाषामा भन्दा अब यहाँ त्यही यहाँ चाहिँ त्यसरी घन्टामा भन्दा पनि यहाँको कामको प्रक्रियाहरू फरक छ अनि अलिकति यहाँको अलिकति समस्या चाहिँ एकजनाले काम गर्ने अनि बाँकी परिवार चाहिँ घरै बस्ने खालको अथवा धेरै चाहिँ त्यस्तो त्यस्तो देख्छु मैले अनि मैले अरू कुरा जोड्नुपर्दा मैले अघि भन्न खोजेको चाहिँ मुख्य चाहिँ कामको सम्मान हो ठुलो सानो हुँदैन घरको काम पनि त काम हो नि त हाम्रो आमाहरूले घरमा गरेको कामको चाहिँ लेखाजोखा नहुने हुँदैन आँगन बढार्नुहुन्छ हामी बाहिर गएर काम गर्छौँ म चाहिँ त्यसरी जोड्छु दाइ काम सानो ठुलो हुँदैन र त्यही भावनाले काम चाहिँ हुनु पऱ्यो फेरि पाउनु पऱ्यो उनीहरूले होइन तपाईँलाई खसखस भइरहेको छ है एकदम मजाले बाँधिनु पर्दैन मान्छेलाई त खोक्छ नि रेडियोभित्र बस्ने मान्छेलाई पनि खोकी लागिहाल्छ के फरक पर्छ र खोक्न त पाइयो सास <coughs> फेर्नलाई पनि कठिन जस्तो लाग्छ तपाईँलाई ला खोकी लागेको भएर पनि आएन मैले तपाईँको गजल सास फेर्नलाई पनि कठिन जस्तो लाग्छ जिन्दगी बुझ्दै जाँदा मेसिन जस्तो लाग्छ घडी किन रोकिँदैन त्यो त थाहा छैन त्यस्तो हुन्छ अमेरिकामा घडी किन रोकिँदैन त्यो त थाहा छैन तिमी हुँदा एक दिन एक छिन जस्तो लाग्छ जिन्दगी बुझ्दै जाँदा मेसिन जस्तो लाग्छ कतै नलेखिए पनि हानिकारक छ भनेर पवनजीलाई यो चिसोले खोकी छ एलर्जी भयो होइन नेपाल आएपछि कतै नलेखिए पनि हानिकारक छ भनेर यो माया राजनीति निकोटिन जस्तो लाग्छ जिन्दगी बुझ्दै जाँदा मेसिन जस्तो लाग्छ अभाव यसरी पनि चित्त बुझाउँछ यहाँ अभाव यसरी पनि चित्त बुझाउँछ यहाँ भन्छ भोग घुम्रिएको चौमिन जस्तो लाग्छ जिन्दगी बुझ्दै जाँदा मेसिन जस्तो लाग्छ जब छोड्छ बादुलीले मध्यरातको बेला बादुली। जब छोड्छ बाडुलीले मध्यरातको बेला अनि बल्ल मेरी आमा सुतिन् जस्तो लाग्छ सा। सास फेर्नलाई पनि कठिन जस्तो लाग्छ जिन्दगी बुझ्दै जाँदा मेसिन जस्तो लाग्छ उता हुँदाको व्यस्त दिनचर्या नेपालतर्फको याद होइन अब हामी नेपाली धेरै जसोको गरिबीको कथा सबैलाई समेट्न खोज्नु भएको मैले यही बुझेँ हजुर दाइ, यो मनमा आएको कुराहरू लेखेको हो त्यो रचना गर्व चाहिँ त्यही नै हो घरको सम्झना आमाको सम्झना साँच्चीकै नै व्यस्त भइन्छ त्यसरी है साँच्चीकै व्यस्त पनि भइदो रहेछ दाई समयअनुसार चल्ने अघि भने टाइम इङ अनि भाडाहरू एकदम महँगो हुन्छ गाडीको किस्ता तिर्नै पर्छ त्यहाँ हिँडेर ठाउँमा काममा पुग्न सकिँदैन त्यो लक्जरी भन्दा पनि आवश्यकताका कुराहरू हुन् त्यो आवश्यकताका कुराहरू नै पहिला पुरा गर्न सकिएन भने विदेशमा गएर सेभिङ गर्न पनि सकिँदैन दाइ अहिले यस्तो पनि भन्छन् नि पवनजी युरोप अमेरिका एकचोटि छिरेपछि मान्छे बासियो फर्कन्छु भन्ने पनि सक्दैन भन्छन् हो तलदल दाई तपाईँ पर्नुभयो कि पर्नु भएको म एकदम पढेँ दाइ म त्यही भएर अहिले पाँच वर्षपछि नेपाल आएको मेरो त्यहाँ पढाइ चल्दै थियो म पढाइ छोडेर आउँ भने फेरि एक सेमेस्टर पछाडि पर्ने भए अनि फेरि त्यहाँ समस्याहरू आउँछ दौल त्यस्तै दलदल हुँदो रहेछ अब त्यहाँ अलिक समय बस्ने साथीहरू घर किन्नुहुन्छ घरको किस्ता तिर्नै पर्यो गाडी किन्नुहुन्छ पुरानो गाडीले कति दोका दिन्छ अझ कति नेपालीहरूले नै नेपालीलाई चाहिँ नराम्रो गाडीहरू पठा चाहिँ मिलाइदिनु हुने खबरहरू पनि सुन्नुहुन्छ कति संसार गर्छ है त्यस्तो हुन्छ दाइ त्यही भएर त्यहाँ चाहिँ आवश्यकताका कुराहरू छन् जुन चाहिँ पहिला पुरा गर्नुपर्ने हुन्छ टार्गेट बन्द छ छ अब सबैको जनरल मैले प्रतिनिधि प्रश्न हो तपाईँलाई मात्रै होइन कि म एक दिन अब फर्कन्छु जस्तो लाग्छ लाग्दैन त्यहाँबाट जरूर दाई फर्कु जस्तु फर्कु जस्तु लाई तर आवश्यकता का कुछ पूरा होना पर्यटन परिवार थोड़े छोरो अमेरिका गए नहीं अलग सहयोग भो सोच्छ बल्ल फर्कु दाई तक फर्कि एटा गजल पढ़ाऊ तो पवन जी तब को गजल तब को आवाज में कम सुनाए आज मेरे मैं आवाज में पढ़े पढ़े पो करें म दाईसँग बोल्न पाउनु नै म खुशी छु दाई आज म अर्को गजल सुनाउँछु कसैले भन्यो जिन्दगीको हालत बिग्रिएको छ कसैले भन्यो जिन्दगीको हालत बिग्रिएको छ उसलाई के थाहा उसको आदत बिग्रिएको छ कसैले भन्यो जिन्दगीको हालत बिग्रिएको छ उसलाई के थाहा उसको आदत बिग्रिएको छ सिमाना मिचिदासम्म पनि तात्न सकेन यार सिमाना मिचिदासम्म पनि तात्न सकेन यार लाग्छ हामी गोर्खालीको रगत बिग्रिएको छ कसैले भन्यो जिन्दगीको हालत बिग्रिएको छ यो दिल देखिको मायालाई दया देखेछौ मित्र यो दिल देखिको मायालाई दया देखेछौ मित्र सोच तिम्रो आँखा कति प्रतिशत बिग्रिएको छ कसैले जिंदगी हालत बिग्री भाग्य दीतो राखे सपना कि मेरो भाग्य दीतो राखे सपना कि मेरे योग निधार ईश्वर को दस्तखत बिग्री जिंदगी हालत बिग्रीय तिमी भेटेदी हो मेरी प्रिय सुरा तै सूरा सुन्दरी जहाँ पनि हुन्छन् तिमीलाई नै भेटेदेखि हो मेरी प्रिय सुरा गजलको अन्तिम शेर तिमीलाई नै भेटेदेखि हो मेरी प्रिय सुरा लगानी सप्रिएको छ मेरो बचत बिग्रिएको छ कसैले भन्यो जिन्दगीको हालत बिग्रिएको छ उसलाई के थाहा उसको आदत बिग्रिएको छ उसलाई के थाहा था उसको आदत बिग्रिएको छ भनेर त्यस पछाडि गजललाई बिट मार्नुभयो मैले पवनलाई सज्जन इमान्दार कम बोल्ने अनि एउटा राम्रो गजलकार भने पक्कै यो अनर्थ हुन्छ जस्तो लाग्दैन आजको कार्यक्रममा बोलिसकेपछि तपाईँहरू मेरो भेटघाट त पहिलोपटक हो आजै हामी बोलबुलको लागि स्टुडियो पस्नुभन्दा पाँच दस मिनट अगाडि मात्रै दे। भेट्दैछौँ लेख्न चाहिँ अलिअलि कोसिस गर्छु बोल्न त्यति जान्दिनँ सिक्दैछु दाइ धेरै जाने भने पनि नेपालीले फेरि राजनीति नै गर्छन् अघि हामीलाई भने जस्तै है त्यो भएर ठिक छ यति राम्रो मिठो बोल्नु भएको छ अब एउटा गजल सुन्छौँ त्यस पछाडि सशिन्द्रजीले के भन्नुहुन्छ समयले हामीलाई विदा गर्छ हुन्छ ताई म गजल सुनाउनुभन्दा अगाडि फेरि पनि सबै साथीहरूलाई सम्झाउन चाहन्छु गजल यात्राको हामीसँगै हुनुहुन्छ म मेरो परिवारलाई सम्झाउन चाहन्छु यतिखेर मेरो परिवार मेरो आमा बुवाहरू सबैलाई सम्झाउन चाहन्छु मैले अघि पनि भने हजुरबुवालाई मैले भेट्न पाइनँ म फेरि उहाँलाई पनि सम्झन्छु सबैलाई सम्झन्छु एउटा गजल सुनाउँछु ताई धाक किन लगाउनु दुई दिने जीवनमा उभिएर धाक किन लगाउनु दुई दिने जीवनमा उभिएर आफ्नै लाससम्म हेर्न पाइदैन आँगनमा उभिएर धाक किन लगाउनु दुई दिने जीवनमा उभिएर आफ्नै लासम्म हेर्न पाइँदैन आँगनमा उभिएर ढोका कसैले खोलिदियो कसैले बन्द गरिदिन्छ ढोका कसैले दियो, कसैले बन्द गरिदिन्छ अजीब अजीब माग नराख्नुस आन्दोलनमा उभिएर धाक किन लगाउनु दुई दिने जीवनमा उभिएर उत्तर आफै पाउनुहुन्छ पटक पटक दुखी नबन्नुस उत्तर आफै पाउनुहुन्छ पटक पटक दुखी नबन्नुस एकपटक प्रश्न गर्नुस कसैको मनमा उभिएर धाक किन लगाउनु दुई दिने जीवनमा उभिएर आफै लासम्म हेर्न पाइँदैन आँगनमा उभिएर अग्लो हुनुको दम्ब सम हुनुको दम्ब केही समयलाई हो मालिक हजुर आएर बस्नुभयो मेरो गर्दनमा उभिएर धाक किन लगाउनु दुई दिने जीवनमा उभिएर एउटा नयाँ काम पाउँछ फलाम अनि जिन्दगीले गजलको अन्तिम शेर एउटा नयाँ काम पाउँछ फलाम अनि जिन्दगीले खन्जर सधैँ खञ्जर रहन्न आरनमा उभिएर ढाक किन लगाउनु दुई दिने जीवनमा उभिएर आफ्नै लासम्म हेर्न पाइदैन आँगनमा उभिएर धन्यवाद साह्रै राम्रो पवनजीको गजल मिठो लाग्यो अब हामी लगभग अन्त्यतिर छौं पवनजी तपाईँलाई यो कार्यक्रम सुनिसकेपछि कसैले सम्पर्क गर्नु पर्यो भने अमेरिका छँदाखेरिलाई हुने सम्पर्क सूत्र के के हुन सक्छ मलाई मुख्यत फेसबुकबाटै सम्पर्क गर्न सक्नुहुन्छ पवन लामिसा नै फेसबुकमा भेट्न सक्नुहुन्छ मेरो इमेल एड्रेस पवन S-I-R-5-5 at gmail.com P-A-W-A-N uh, P-A-W-A-N S-I-R-5-5 at gmail.com हस् हाम्रो कार्यक्रममा का आउनुभयो धेरै धेरै धन्यवाद तपाईँ सात वर्ष अमेरिका बस्नुभयो दुई वर्ष हुँदा एकचोटि आउनुभयो यो पाँच वर्षको अन्तरालमा आउनुभयो अब छिट्टै अर्को पटक आएर फेरि बुलबुलमा एकदमै एकदम दाई यो अवसरको लागि दाईलाई पनि धेरै धेरै धन्यवाद अनि यो अवसरसम्म यहाँसम्म मलाई जो जो साथीहरूले हामी अमेरिकामा बस्दा पनि धेरै साथ दिनुभयो यहाँबाट पनि मलाई घर परिवारले सपोर्ट गर्नुभयो धेरै समय खर्चिएको छौँ दाई गजल अभियानमा गजल कति लेख्न सकियो सकिएन त्यो भविष्यले बताउला तर अभियानको रूपमा तपाईँलाई यहाँ बोलाएको कारण पनि त्यही भएर हो किनभने एउटा प्रवासमा बसेर तपाईँहरूले आफ्नो काम पढाई भ्याएर एउटा अभियान चलाउनु भएको छ नेपाली गजललाई जीवन्त बनाउनु भएको छ यसैको लागि नै बुलबुलमा ल्याएर यिनै कुराकानी गर्नलाई मैले ल्याएको हु यद्यपि तपाईँको आफ्नो रचना पनि दमदार छन् हवस् त पवनजीलाई धन्यवादका साथ अब आजको कार्यक्रमबाट उत्पादनसँग सशिन्द्र गौतम र म प्रस्तुत आछुत कि मेरो बुलबुल पनि छुटिन्छौं चितवन बस्तै आउनु चितवनमा जन्मिनुभएका र अमेरिका बस्दै आउनुभएका पवन लामिछानेकै गजल वाचन गर्दै शुभरात्री भन्छु आँखाले देख्दासम्म सधैँ अगाडि आँखाले देख्दासम्म सधैँ अगाडि हुन्छ उसको नजर मात्र मेरो पछाडी हुन्छ प्रहारहरूलाई म पनि एउटा पत्थर हुँ प्रहारहरूलाई म पनि एउटा पत्थर हुँ यो दिलसँग जो खेल्छ खेलाड़ी हुन्छ उसको नजर मात्र मेरो पछाडी हुन्छ जुन घरले आफैलाई चिन्न छोड्यो ऐनामा जुन घरले आफैलाई चिन्न छोड्यो ऐनामा त्यही घरको एउटा मान्छे खाड़ी हुन्छ उसको नजर मात्र मेरो पछाडी हुन्छ यही परदेश त हो यार नेपाली भेटिने यही परदेश त हो यार नेपाली भेटिने देशमा कि मधेसी हुन्छ कि पहाड़ी हुन्छ उसको नजर मात्र मेरो पछाडि हुन्छ मैले तिमीलाई केही नराम्रो सोचिन साथी मैले तिमीलाई केही नराम्रो सोचिन साथी एउटा साथी त जसको पनि गफाडी हुन्छ आँखाले देख्दासम्म सधैँ अगाडि हुन्छ उसको नजर मात्र मेरो पछाडि हुन्छ